उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाण्डसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलवार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति शुक्रबारको श्रृंखलामा गएको तीन सातादेखि हामीले प्राध्यापक डाक्टर गोविन्द भट्टराईको उपन्यास विक्रमसम्म दुई हजार एकतीस सालमा पहिलोपल्ट प्रकाशित मुगलानको अहिले बजारमा निस्केको संस्करण छैठौं हो यो उपन्यासको पहिलो संस्करणका लागि भूमिका लेखता पारिजातले यसलाई एक दशकभित्र सासै नविस्याइकन पढ़न सकेको दोस्रो उपन्यास भन्नुभएको छ धेरै पाठक तथा श्रोताहरूको अनुरोधमा हामीले मुगलानलाई श्रुति संयोगमा लिएर आएका छौं गोविन्दराज भट्टराईको उपन्यास मुग्लानको चौथो श्रृंखलाको वाचन अव सुनौ अच्यूत घिमिरेको आवाजमा जीवन बाट विरक्त भएर एक दिन सुतार कान्छाली कार्कीलाई भन्यो वा। भाई अब सकिएन सकिँदैन अब व्रत बाँचेर रहन्न दुईवटा वर्ष खप्यौँ दुईवटा हिउँद खप्यौँ यहाँ बसेर हाम्रो जुनी यसै बिताए पनि एक पैसा रहन्न बाँच्न पनि सकिने छैन जसै पनि मर्नै परेपछि एकपल्टलाई भागौँ अब कार्किली झलकका एकपल्ट पुराना साथीहरू जो भागेर गएको एक दुई महिनापछि ब्याएर कोर लगाइन्थ्यो तिनलाई सम्झेर बोल्यो त्यो गति भयो भने हामीलाई हामीले कसो गर्ने होला दाई मनभरि शंका व्यक्त गर्यो त्यसलाई काटेर सुतार आँट गरी हरिदिन्छ जसो होला एकपल्टलाई ज्यान फालौं अनि भाग्नलाई उनीहरूले सुरसार कसे जेठको पन्ध्र सोह्र बितेको थियो कहिले पानी पर्थ्यो हुस्सेले ती दिन छोप्न लागेको थियो भागेर उम्किनलाई मोटरको बाटो त छाडौं मानिस हिँडेर मानिसले देख्ने मानव जातिको परको गन्तव्य दिशासम्म अज्ञात थियो कहीँ त्यस्तो भए त्यहाँबाट उम्कने प्रयत्न गर्नु मर्नु जस्तै थियो जता भए पनि बेस्वरमै हाम फाल्ने दृढले विचार गरे अनि एक बेलुका त्यसको निमित्त बलियो सल्लाहवादी उनीहरू तम्बुमा बसे भोलिपल्ट आइतबारको विदा थियो उज्यालो हुनुभन्दा एक घण्टा अघि कसैलाई चाल नदी ओछिन छाडेर कार्की र सुधार बिस्तार बिस्तार ओह्रालो लागे सशंकित मन कसैले भेटला कि कु फुलेर सिरिङ्गा हुन्थ्यो सिधै उनीहरू ओह्रालिए त्यो सधैँको काम गर्न जाने बाटो भर्खर खनेको बाटो हिउँदारी हिउँ जम्ने खोल्छो र धुपिएका एक्ला बोटहरू टाक्राक टुक्रुक उभिएका डाँडाबाट झरिरहे उनीहरू क्रमशः झरिरहे त्यो क्याम्पबाट उजालामा हेर्दा तीन माइल टाडासम्म छलङ्ग देखिन सकिन्थ्यो दुईवटा ससाना पोका बोकेका आकृतिहरू धेरै हिँडे अनि हाजोङको टुप्पामा अरुणोदयको स्वर्ण रंगी प्रभाले झलमलाउँदा उनीहरू क्याम्पबाट करिब पाँच माइल जति टाडा पुगी पल्लो डाँडाबाट छलिएका थिए अब त क्याम्पबाट दूरबीन लगाएर हेरे पनि नदेखिने ठाउँमा उनीहरू भुगिसकेका थिए जंगल रूखपात खोलो नालो केही नभएको बाटाको कुनै आकारहीन नाङ्गा डाँडै डाँडा उनीहरू हिँडिरहे हिँडिरहे थोत्रा लुगाहरू चिसो हिउँको हावामा फिलफिल फिलफिल हल्लाउँदै अगाडि बढ़िरहेका थिए उनीहरू डराउँदै अज्ञात दिशातिर हिँडिरहे जानुपर्ने दिशाको पत्तो थिएन यति हो जसरी भए पनि त्यहाँबाट दक्षिण जानुपर्छ अन्दाज मात्र थियो कोसौँ टाँडाबाट घर खेती गोठ अथवा मानिसको सूक्ष्म आवाज पाउन साथ लुकेर हिँड्नु पर्थ्यो बिस्तारै कामझुर्के माथि आए झलमल आए उनीहरू हिँडिरहे दक्षिण पश्चिमको लक्ष्य गरी एक सूर्यले हिँडिरहँदा रात पर्यो एउटा ठूलो डाँडाको फेदमा पुग्दा पूरै बाक्लिएको रातले उनीहरूलाई छोप्यो अब कतै जानु थिएन कुनै आश्रय थिएन साथमा चेपेका थोत्रा बोराका झुम्राहरू ओछ्याएर त्यसै सानो ढिस्काको फेदमा बास बसे झोलामा पोकियाएका काँचा चामल झेकेर दुई तिन मुठी खाएर पानी पिए जीवनको निम्ति अन्य आश्रय कल्पनादेखि टाढाको कुरो हुने थियो त्यो नागीमा आकाशसम्म उदाङ्गो थियो कसरी रात बिताए उनीहरूलाई नै थाहा होला भोलिपल्ट सोमबारको दिन हाको ओल्लो ओल्टो ओल्लो पाट पाटो गरेर हिमाल काट्नुपर्ने थियो हिमाल काटेपछि दक्षिणी भुटानको भेक देखापर्छ उनीहरूलाई कति साथीहरूले बताएका थिए बिहानै उठेर रातभरि ओसेका दामरा पेट लिएर दुवैजना उकालो लाग्न थाले जति जति उकालो बढ्दै गए उति उति बढ़ा चिसो र हिउँका थुप्राहरू भेटिन लागे डाँडाको तल तल शीत र तुसारो करेप करेप गर्थ्यो केही माथि सँगसँगै हिउँ भरिएको देखा पर्ने थाल्यो ससाना हिउँका थुम्का नागेर पार गर्नुपर्ने थाल्यो दिन करिब आधा लल्केको थियो त्यो हिमाल चढ्नु आधा पनि भएको थिएन ठाडो शिर लगाएर उकालीतिर हेर्दा प्राण डेस् खोज्थ्यो ओह्रालो तिर्मिर तिर्मिर तिर्मिर कालीले भरिएको प्रतीत चिसो सिरेटाले लगलगी घुँडा कमाएको क्षणमा भोकको पीडाले थाचक्कै बस्नु जस्तो हुन्थ्यो निरन्तर गतिले अगाडि बढ्दै गए हिउँमा वास श्वास खुट्टा बासिन्थे उकालो हिउँमा चढ्नु गाह्रो काम थियो पुराना जंगली बुट खुट्टामा ढाटिएर जाँतो घिसारे चाहिँ हुन थाले डाँडाको कोल्टे कोल्टे छडकिएर करिब चार बज्दा उनीहरू भर्याङ भन्ज्याङमा उत्रे त्यहाँ हिउँ पनि घुँडा घुँडा बाक्लो थियो सास रोकिएला जस्तो भएर आउँथ्यो शरीरको सम्पूर्ण रगत मरेर थाहा नपानी निलो भएको थियो भन्ज्याङमा उभिएर उनीहरू लेख्छिन् रमिता हेरे दाहिनेपट्टिको नजिकै हाजोङ त्यो भव्य गुम्बा र दरबार टलटल बलेको देखिन्थ्यो पछाडि फर्केर हेरे दुई वर्षदेखि निरन्तर खनिएको बाटो सयौँ माइल लामो डाँडाको पटुका जस्तो सेतो टल्किन्थ्यो पत्र पत्र खापिएर समथर हुँदै चुलिँदै गएका नाङ्गा पहाड़को श्रृङ्खला आँखाले भ्याएसम्म देखिन्थे धेरै परपरसम्म बाटाको रेखा तलमाथि घुम्दै फेरो मारेको जस्तो देखिन्थ्यो आँखाले नभ्याइने ठाउँमा पुगेर बादल र कुहिरोको पत्र जस्तै धमिलो भएर त्यो डोहोरो अदृश्य हुन्थ्यो रगत पसिनाले भिजाएर निकालेको त्यो सेतो बाटाको अस्पष्ट धागालाई उनीहरूले हेरे त्यसलाई आफ्नै सम्झी सुतार अझ धेरै हेरेर ठुले सलबलाई चलबलाइरहेछ कि भनेर सम्झने प्रयत्न गर्यो सुब्बाको हँसिलो अनुहार राईकांसाको शून्यका शरीरको चिहानजिक जाडाले कामिरहेकै छ अनि ढुङ्गा त्यसै गरी लड्दा हुन् जसरी हातमा छडिलिएर बैदारहरूले रुंगिरहेको क्षणमा संयौँ कुलीहरूले लडाउने गर्दथे आँखा तिख्याएर ठम्याउन कोसिस गर्दै नयाँ काम जहाँबाट उनीहरू भागेथे खोजिएरे तर त्यो देखिएन डाडाले उभिन नसक्ने स्थितिमा पुर्यायो अनि एक्कासी झस्किएर सुतार अगाडि फर्क्यो वैदारले क्याम्पबाट हातमा कोरेर उज्याएर हेर्दै छैन आफ्नो अगाडि आँखाले भ्याएसम्म हेरे दुई तिनवटा नाङ्गा डाँडालाई छोडेर हरियो पातलले भरिएको डाँडो त्यसअघि त्यस्तै ते डाँडो त्यसअघि त्यस्तै ते डाँडो अनि अर्को त्यस्तै ते डाँडाको टुप्पो गर्दा गर्दै दे। धेरै परको दक्षिण पूर्व र सिधै पश्चिमको भागसम्म पनि हरिया हरिया र झन्झन टाढा भएर गएका डाँडाहरूले बिस्तारा बिस्तारै आफूलाई आकाशसँग जोडेका देखिन्थे त्यसपछि निलो आकाशको आकाशे रङलाई कमजोर तुवाला ढाकेर तिर्मिर तिर्मिर देखिन्थ्यो उनीहरूले ती डाँडाका अनन्त पत्रहरू पनि हारेर खुइए गरे कहाँ जानु र कसो गर्नु अन्यलमा परे <स्तिक्षाथ> वा त्यहाँ उभिन कठोर भएकाले त्यो भन्ज्याङलाई छाडे सरासर ओह्रालो लागे चढ्नु जति गाह्रो पर्छ ओह्रालमा लडे मुन्टी चिप्लिए सधैँ भएकाले त्यति नै सजिलो लाग्थ्यो झमक्क साँस पर्दा डाँडाको फेदमा थरथर खुट्टा कमाउनु रातसँग भेट भयो त्यहाँ ससानो खोलो थियो त्यसलाई तरी पारिपट्टिको नाङ्गो डाँडामा हिजोको जस्तो आकाश छानो हाली बाँस बस्ने निश्चय गरे उसै गरी दुई तीन मुठी काँचो चामल झिकेर खाए जाडाले शरीर नतातेर राति नै प्राण फुस्छ उड्ला जस्तो भयो दुवै एउटा ठूलो बोराभित्र पछि गुडुलुकेका थिए दाजु म त राति नै मर्छु होला कार्कीले आधार रात भएपछि सुकसुकाउँदै सुधारलाई भन्यो सुधार उसको मनमा कानमा अस्पष्ट शब्दहरू फुसफुसा मृत्युको नजिक पुगेर पनि त्यो रात बाँचेछन् अब तल तल झर्नु थियो डाँडा अग्ला भए पनि रुख पात्र र दाउरा भेटिने ठाउँतिर पुग्दै थिए उनीहरू आशा थियो वनमा पुगेपछि त फलफुल र केही नपाए रुखका चिउला खाएर पनि बाँच्न सकिन्छ बिहानैदेखि डाँडामा चढ्न थाले त्यसमाथि पुगेर हेरे हिजोदेखि जस्तो हरियो निलो र आकाशे रङ छँदै थियो अन्त्यमा उही तुवालो आकाशसँग मिसिएको ठाउँमा पुगी आँखाहरू तिर्मेर उनीहरू दिन दिनभरि हिँडे त्यो दिन भने केवल नाङ्गा चौरहरू काट्दै गए अनि पछि पछि ससाना पोथरा र धोपिका रुख आकाशसँगै सुसाउने सल्लाहका रूख भएको ठाउँ आयो शरीर उभ्याउन मुस्किल परिरहेथ्यो घाम डुब्ने समयतिर एउटा रुखको फेदमा दाउरा थोपेर खोजेर थुपारे थो चल्काए अनि बाँकी रहेका एकमाना जति चामल पनि पकाए भात खाएपछि उनीहरूलाई भन भनी चल्यो खलखली पसिना पक्रियो आँखाहरू चक्कराएर आए दिनको रात पर्यो त्यहीँ बस्ने निश्चय गरे त्यो दिन भने रूखको फेदसम्म भेटेकाले ससानो आश्रयको अनुभव हुन गयो केही जाडो कम भएको डाँडामा उनीहरू ओर्लिसकेका थिए र रातभरिको धुनीले हिउँमा परेर चिसिएका हाड करङसम्म तात्ने गरी शरीर सकाए हिजो अस्ति सम्झिरात राम्ररी बित्यो दात बजाएर मुटु कमाउनु परेन आनन्दल निधाए पनि चौथो दिन उठेर हेरे अगाडिको पर्वत श्रृङ्खला उस्तै छ अनन्त लाग्छ केही देखिँदैन त्यो दिन बिहानैदेखि उनीहरू पातलमा बसे कालीमालीको विशाल पातल सम्झेरै देह काम थियो डरले हातमा एक नाङ्गा खुकुरी पक्रेका थिए स्याल कुकुर मृग थार खोरल र सुन्दै डर लाग्ने चरीको बोली र सारा पातलै भयभीत पाती थर्काएर उफ्रिने छाँगाहरू बिहानैदेखि भेटिए डर यति बिघ्न खनियो कि उनीहरूलाई भोकै लागेन या लागेकै थाहा भएन दिनभरि बेसरले हिँडिरहे त्यो जङ्गलभित्र बाक्लो घारी कतै थिएन ज्यादै अग्ला अग्ला रुखहरू भएकाले दिनका फेदमा पोथराहरू उम्रेका थिएनन् बेलुकी उनीहरू त्यस डाँडाको सिरानमा पुग्दैछन् पछाडि फर्किहेर्दा दुई दिन अघिको हिमाल धेरै टाढा पछि सर्दै थियो अगाडि भने झन् बाक्लो जङ्गल र नयाँ नयाँ डाँडाहरू थपिएका मात्र देखिन सक्थे त्यो रात पनि छिट्टै गरी डाँडाका टुप्पामा पुगी रातभरि एउटा धोद्रे रुख पनि विष धेरै दाउरा मुढा थुपारी रातभरि आगो बालेर बसे डरले गर्दा एकार्कामा बोल्ने साहस पनि पलाउन सकेन साथमा भएको चामल पनि एकजनाको पोको रितीय छ एकजनासँग सानो पोको थियो एक एक जोर थोत्रा लुगा र जुत्ता एउटा भाँडो तिन तिन सौ पैसा सिवाए अरू केही पनि थिएन अज्ञात दिशाको यात्रा थियो जो चलिरहेको थियो त्यसपछि जति जति अघि बढ्दै गयो त्यति जमिन ओह्रालो र जङ्गल घना हुँदै थियो विस्तारै बाक्लो मालिङ्गेनी घारीमा उनीहरू पसे मालिङ्गाहरू साधारण बाँसभन्दा ठूला थिए पार गरिनसक्नु बाक्लो झोस र झाडी आउन थाल्यो कई टाड़ा पुगे थे सीधे देवीपट्टी मलिंग का फेद में एवं भालू सुति कार्की को दृष्टि में पर्यो उसको हमसले ठाव छोड़ो उसके दुई पाइला पछाड़ी उतार चैप्पी पकंला इशारा करी उसके शब्द बोल सकें सुतार भी थरथर काम्य दुबईजना धेरे बेर शास्त्र भारत तैयारी अड़ी इसे बेला भी भालू जोड़संग घूरिक आवाज बंद भाई कोल्टोपरि केही पछाडि भागेर डाँडाको अर्को छेउबाट अघि बढे गाडीभित्र कालेज लोखर्केर मालचाप्राहरू हिँडेको देखेर पनि कार्की तर्सेर जस्किन्थ्यो पातसम्म बजेको आवाजमा उसको छाती उफ्रिन्थ्यो ऊ दिनभरि त्यसै गरी काँपिरह्यो उसको मुटु दुख ढुकडुकाइरहेथ्यो घरीले गर्दा त्यो दिन बाटो काट्न ज्यादै मुस्किल पर्यो दिनभरिको सङ्घर्षपछि करिब दस बाह्र माइलको तेर्सो पातल पार गरी कोरालामा पुगेर रात निम्ति उनीहरू त्यो रात पनि उनीहरूले हिजो जाँ आगो तापेरै बिताए छैठौं दिन बिहान उठेर हेर्दा दिन राम्ररी उक्रिएको थियो गहिरो गरी ध्यान दिएर अगाड़ी पट्टिको टाढा टाढा निलो आकाशसँग जोडिएको सबभन्दा पहिलो छेउको डाँडामा कतै मानिसको गाउँ हो कि जस्तो पातलो शङ्का हुन सक्ने ठाउँ देखियो कताकति भस्मी फाँडेको कल्पना गर्न सकिने दागहरू जझल्कामा आउँथे यही चिज हो भनेर ठम्याउन मुस्किल थियो त्यो छैठौं दिनको बाटो बिहानदेखि अझ अप्ठ्यारो असाध्य अप्ठ्यारो हुँदै गयो जंगल पनि केवल झाडी लहरा जेउला र पोथ्राले भरिएको थियो हिजो अस्ति पाइने मालिङ्गो भन्दा बढ़ता काँडाधार बेतका सैं हातलामा लहराहरू पनि भेटिने थाले बाक्लो निगुरो गाडी र ठाउँठाउँको सिस्नो गाडीले यात्रा चिताइसक्नु थिएन जीवन त्यहीँ विशार हिँडौं कार्कीले मनमा नै रोएर निश्चय पनि गर्यो अगाडि बढ़न खोज्दा बेतका घोप्टेका क्रूर काँडाले फोरेर चुक्टै नउकाइ छोड्दैन थियो दिनभरिको सङ्घर्षपछि करिब दस बाह्र माइलको तेर्सो पातल पार गरी ओह्रालोमा पुगेर रात निम्त्याए उनीहरू बास बसे त्यो रात पनि उनीहरूले हिजो चाहिँ आगो तापेर बिताए घस्री घस्री बुट्टाहरू र झाडीको बिच पन्छाएर पनि उनीहरू अघि बढिरहेथ थिए आन पुगेपछि कारको एक्कासी मुर्सा परेर भक्कै पछाडियो बिहानदेखि काँडाले कोर्दा कोर्दा लुगा जति धुजाधुजा मात्र अवशेष थिए फकत नाङ्गो शरीरमा अल्ला र सिस्नाले पोलेर फोकाएर डाबरका डामी डाम थिए काँडाले कोरेका घाउहरूबाट छरछरी रगत लगिरहेको थियो धेरै बेरपछि सुतारले झकझकाएर उसलाई ल्यायो कार्की बौरियो उसलाई फरो भएको थियो साथीको त्यो हालदेखि सुतारको पनि नाकमुख सुकेर आयो उसका ओठहरू त्रासले फरफराए उसले झोला टकटकाएर अन्तिम फाँको चामल साथीको मुखमा हालिदियो अनि अलिअलि धर्मराउँदो कार्कीलाई लिएर ऊ अघि बढ्यो बेलुका उसको शरीर घाउले भरिएको थियो सानो ढुङ्गाको ओडार पहिलाएर बाँस बसे दुबे चलमल गर्न असमर्थ थिए त्यसमा पनि कार्के अझ शिथिल थियो थी ऊ त हप्याकप्या गर्न थालेको थियो त्यो रात उसलाई भुङ्रे ज्वरो खनियो राति तीन पल्ट जति ऊ निद्रामै करायो पीडाले बर्बरा आयो अनि बर बर जङ्गलले चिरेर चरको स्वरमा चिच्यायो भने सुतार उसलाई काखैमा लिएर बस्यो बिहान उठ्दा कार्केलाई अझ ठूलो भुङ्रो खनिएको थियो उसको पाइला सार्ने आठ र पनि थिएन तैपनि अक्षत अवस्थाैमा उसलाई केले केले घसड्यो ऊ बेस्वरमै सुतारको पछि लाग्यो माथि चढेर सुतारेर हेऱ्यो त्यो हिजोको धमिलो निलो डाँडो त निश्चय नै मानव जातिको रहेको ठाउँ थियो त्यही बस्ती गाउँ र खेतबालीको त्यो दिनभरि बाँस र बन्केर गाडीले छोडेन जताततै ढिडु बाँध र चराहरू पहेँदै पाकेका घरीमा चढेर खाँदै हुन्थे त्यो दिनको बेलुका नजिकै आयो बिस्तारै हिँडिरहेथे अकस्मात अगाडिबाट आएको सर्लाङ सुर्लुङ आवाजले दुवैको मन जस्कायो डरले स्तब्ध हुँदै सशंकित नजर चारैतिर फ्याँके सिधै तलतिरको पहेँलो घरि केरामा एउटा अभूतपूर्व जनावर टाँसिएको देखा पर्यो कवाईका जस्ता पाथले शरीर बेरेर केराको दाम्चाले वरिपरि बाँधेको थियो मानिसकै मुखाकृति झ्याम्म केस भयंकर जंगल र त्यो निर्जनवनको असहाय परिस्थितिले दुबेको शरीर पानी पानी भयो डरले रौँहरू ठाडा भए उनीहरू एकै पाइलो अघि नबढिकन टक्क अडिए त्यसले रातारात आँखा फर्कायो त्यसबेला कार्कीको कमजोर मुटु ड्याङ्रो भएर बज्न थालेथ्यो त्यस अजीवको प्राणीले तिनीहरूतिर रह, केराको कोसाहरू फ्याँक्न थाल्यो डरको सीमा नागेर दुबै बियो से त्यसै समयमा झ्याममा उफ्रेको आवाज कानमा पर्यो वनमा सुकेका पातमाथि परेको त्यो आवाज सर्लाङ छोर्लुङको स्वरले टाढा पार्दै लग्यो त्यो आवाज वनको धेरै टाढा पुगिसकेर बिलाएपछि पसिनाले निथुकिएर दुबैले उठि अरे आँखाले भ्याइभरिमा त्यो भयावह मुहार देखिएन केवल सम्झनाको प्रत्येक कुनामा लुकेर तिनलाई ढस्काउने डर मात्रै उडिरहेको थियो हेरे तो केरा को बोट में खुड़किले अ था थे उर्धजंगली वन मानस रहे जिस सकते उन्सो भो भयावह घटना के पाइल सारने उ असमर्थ करा कान के चराचुरुंगी को आवाज भेड़ा भी डर के उसे रौंठिन्थे ज्वरोस काकी अज बिहोश भर बरबरा बेसुर में लंकिको थोरै हिन्न नसकी त्यो सातौँ दिनले पनि रातलाई आयो रातलाई हिजोको भन्दा केही ठूलो ओडारमा आफूसँगै भित्राए केही खानु थिएन ज्वरोले लट्ठी र बरबराउँदा साथीलाई ओडारमा बसाएर सुतारले त्यस वरिपरिका दाउरा भेला गर्यो अनि आगो छल्कायो वरिपरि चारैतिर डरी डर प्रतीत हुन्थ्यो त्यो कालो रातमा मिसिएको डर मात्र होला सुतार सम्झेर जिरिङ्गा हुन्थ्यो आगाको रापले गलेर रा स्वत्तर भएको सुतार बिस्तारै बकाउन थाल्यो कार्की फुङ्ग उडेर बौलाका झैँ आँखाहरू आकाशतिर हेर्दै जोक्राएको थियो त्यसै बेला छेउतिर सुतेको कार्कीको आँखा अघि झमल्याङ झमल्याङ गर्ने अजीबको भालुभूतले प्राणी नजानी जो गरी अगी बढ्यो अगी बढ्यो अनि कार्कीले राम्ररी देख्न सक्ने ठाउँमा आइपुग्यो त्यसको रातो मुख भयानक लाग्थ्यो मानिसभन्दा धेरै होचो तर दुवै खुट्टाले हिँड्ने त्यो प्राणी अझ नजिक आयो कार्की डरले खङ्गै सुकेर काठ जस्तो निश्चल भयो आगाको आडमा दुई दृष्टि रातका कालोमा फ्याँकेर रा झोक्रिएको कार्कीलाई त्यसको डरले अझ खमरङ काठ जस्तो बनायो उसको रक्त संचार रोकियो अनि बिहोस भयो पहिले त कार्कीले त्यसलाई कालो ठुटो जस्तो मात्र देखिरहेको थियो बिस्तारै बिस्तारै मध्यरातको कालोमा आगो ताकेर कस्रेको गतिमा त्यो अघि बढ्दै आयो कार्की अचेत अवस्थामै बर्बरा त्यसको छायाले सातो ओम्ख्याला जस्तै गर्दै थियो जब ब्रह्माण्डका डरहरूले छाती भरियो प्राण जाने अन्तिम छडियाई होला भन्ने उसले सोच्यो ऊ काहलियो आत्त्यको अवस्थामा कान्छालाई बोलाउन अनेक प्रयत्न गर्यो त्यो नजिक आइपुग्दा उसको कण्ठ भास्यो, बोली रोकियो भित्रका काहली र आतसको मुखबाट हावा हो मात्र भयो केवल सासले काठीबाट स्वर बाहिरिएन उसका हातहरू मच्छ्य र हावामा हलिए त्यो डरलाग्दो जनावरले आएको सामु आफूलाई उभ्याएर तिनपल्टसम्म क्वाँ क्वाँ गर्दै हृदयविधारक चिच्चिहाट पोख्यो झन्डै ठुलो मानिस रहेको बेसूर्यको कार्कीले हावामा हुएका हातले बल्दो अगुल्टो टिपेर हानेछ झिलिलीले हजारौँ झेलका हुर्याउँदै अगुल्टो बतासियो त्यसपछि मात्र उसलाई कराउन आयो एकैचोटि दाजु चिच्चायो त्रासत स्वरमा निधाइरहेको सुतार झस्केर बिउजियो अनि के भयो हाती सोध्यो तर कार्की बोल्न सकेन अगाडि खस्राङ खस्रुङ गर्दै उफ्रेर कुदेका स्वरहरू पर पराउँदै गएको सुतारको कानमा उसले थाहा पायो अगुल्टाको ठोसाईले हजारौँ फिलिङ्गा झिर्किँदै थिए अझै त्यो क्रमशः अझै धेरै टाढा कुदेको लाग्थ्यो सुतारको निम्ति त्यो अज्ञात त्रास उसलाई खरो भएछ भनी ठानी सुतारले भाइ भाइ भाई भाइ चार पाँचपल्ट कराएर बौरा आयो तर ऊ साँच्चै बौरेन काफी रह्यो मात्रै उसका आँखा त्रास परिएका थिए कामेको सासमा बोली निस्केन साथीको स्थितिले सुतारलाई मूर्छा पर्नुभयो साफ्मा भएको दुई तीनवटा थोत्रा बोरा बछाएर कार्कीलाई भित्तापट्टि सुतायो निस्लोट ज्वरो भुङ्ग्रिए चाहिँ उसको शरीर आगो थियो सुतारले त्यही आगोको डिलमा झोक्राउँदै आफूलाई मुर्चा पर्नुबाट रोक्न बल गर्यो उसको भित्र हजारौं तरङ्गहरू मुस्ला एक परेर एकैचोटि जगुर थिए उसले मानसपटलमा घर आमा बाबु स्वास्नी र त्यो क्षण उतार्यो कस्ता क्षणहरू जन्मेका उसले अन्दाज गर्यो आखिर सोचाएर यथार्थका था बीचको खाडनलाई त जीवन रहेछ जो केवल मृत्युको घेराभित्र छ उसको मन कहाँ कहाँको व्याकुलताले भरियो उसले तरक्क गह त्यो अन्धकार रातलाई दुई थोका आँसुले तिराञ्जली दियो ऊ झोक्राकै अवस्थामा बिहोसेर निधाएछ बिहानसँगै चिसेको ओढाले उसलाई बिउजायो हेऱ्यो छ्याङमा उज्यालो छ अनन्त यात्राको क्रम सुरु गर्नुपर्ने छानी भित्तापट्टि सुतेको कार्कीलाई उसले बोलायो उसले सुनेन हातले हानी तानी हल्ला आयो अझ अल्दिएन अनि बोराभित्रै हात लगाएर छामी हेऱ्यो तर अफसोस त्यो अघि नै कार्की चिसिएछ उसलाई था। के थाहा विचारा कार्कीले रातमै आँखा फुस्याएर आफूलाई चिस्याएको थियो अनि काठ जस्तै निर्जीव भई मसिना दाँतलाई निस्केका टोकेर पाखा देखाएको थियो उसका काला गाडिएका आँखाहरू निश्चल आकाशतिर फर्केका थिए डरलाग्दो गरी कार्यक्रमले उपन्यास मुगलान हो प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले लेख्नुभएको यो उपन्यासको वाक्य अंश केहेबरमा वाचन हुनेछ्यालो कार्यक्रम श्रुति समेक तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची डुन्स र वीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रामेछापको रेडियो तीनलाल नुवाको टेफएम हेटौँडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टिकापुर र गुलरियाको फूलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो पोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी दैलेखको धुर्वतार र एफएम जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति प्रसारण भइरहेको छ कार्कीको मृतावस्थाले सुतारलाई बज्रघात पर्यो उसमा कति बिरही ज्वाला बगे वेदनाको कत्रो पहाडले किच्यो आखिर सहने त केवल मानिसै हो उसले जन्म र मृत्युबीचका हजारौँ घटनालाई आफ्नै ठाने स्वीकार गर्नुपर्ने कार्कीको ढुङ्गा झैँ अरर्जीको मृत शरीर हेरेर खप्न नसकेऊ एकैपल्ट पागल जैँ भएर चिच्चायो मेरो भाइ म पनि तिमीसँगै मर्छु उसको छातीमा घोप्टेर गह तरै पनि बाँच्नुको अज्ञात मोहले मर्न कठोर रहेछ क्य आंसू में डुब् मर्नभंद सजिल होब का जंगल रीरही आकाश बायक बाकी थे ऊ तो बांचेक अब रोएर कराए कहीं मरभंदा झनबरू अज जीवन में आईपरने संभाव्य घटनासंग लड़े मात्र मर्ने विचार करें ते ओढ़ में एकक्षण भी बस्न सकें उठे आप झुम्रा का बारी बांधियो काक जला खुले कार्कीका हातले बलियो गरी तिन सौ रुपियाँ मुठ्याएका थिए सुता त्योदेखि पग्लेर बोल्यो के गर्न आँटे तेरो दुई वर्षको रगतको मोल तेरो हातमै राखेर सास गएछ मलाई एक्लै पारिस उसको आँखा फेरि एकपल्ट जलपूर्ण भए डिब्डी दिव आए परेलाहरू चिसै भिज्ने गरे उसले भकानोनु परेको मुटुलाई थाम्न सकेन दुई चारवटा दाउरा सुकेका ठुटा भेला पारी आगो सल्कायो बिस्तारै बिस्तारै उडारमुनिका दाउराको राशीबाट धुवा आउन थाल्यो आगो दन्किन थाल्यो घाउै घाउले भरिएका काँडाले कोरेर मासुका चोटाहरू पाखै झुन्डिएका कार्की को वृद्देह उसका दुई हाथ में उठाया अन्की आगो होशियार साथ राख्यो उसका हातले में 300 तीन सौ रुपया कार्क बल्दो छाती में राखे आवा में फुसफुसाते बोलिए लीरें जा मेरो दुखी भाई जहां पर आयुष उही गार मिलूला सुंपीदे एक हो तेरह संपूर्ण दुखर यहीं जलाईदे तेरह हार भग हुए बोल थाल अच हुरहुराए था बोल थाली अच दाल ओढारको टुप्पोसम्म ज्वाला फैलियो चट्ट पड्केको आवाजसँग लाखौं झेलकाहरू आकाशेर उड्न थाले घामको प्रथम झुर्काले रनबन उजालिएको थियो तर सुतारले त्यसलाई घामको उज्यालो ठानेन कार्कीको दिह जलाउने आगो देख्यो त्यही ओडारको आगो फैलिएर वन जङ्गल आकाश र सम्पूर्ण पृथ्वी ढाकेको ढान्यो अनि त्यसले भदमती असह्य पीडा दिएर पोलेको लाग्यो मन्दमन्द हावा थियो त्यसलाई उसले प्रलयङकारी हुरी सम्झ्यो चटट्ट चटट्ट विस्फोट का जिर्का आंधेली पृथ्वी में फैंकी थे संसार बलिथ्य आगो दंकी अज दंकी उ बाहरी दुबई संसार सुन्ने पारे आग झन दकी रहे थो का दिह जले मसु को गंध संसार फैल रे थे उसके पाजय को स्वीकृति थापे शोक शोक करते भोक के बटार खुट्टाला ओहाल आपूला सुतारले शून्य में हिड़क पाँथ्यो बारंबार निर्जन प्रकृति और मानव रहित स्थानीर अगि बढ़ी रहेक उसे सोचे शून्यतर्फ बढ़े सोच्देव थियो, समय पी पारी को डांडा में पुगे फर्क हिड़ो ओढ़ार को फेद में फुस्सा फुस्सा धुआं आई रहो रुख का टुप्पा टुप्पा र पतपात में धुआं अलझे बिलाऊ थो फिर आगो दंक रखे संसार बढ़ी रखियो मैं झन विपथ में पारिश मन मने उस सोच अगि जी ऊ अगि बढ़ते जानो हिजो देखे गांव को अनुमान सत्यप्रतीत होते जो अवश्य तो मानस बसे उठा उस विश्वास भो घर का सेताछा टको हरियो बालीदाली लगे जस्त देखिए मरिएन अब करीब दुई दिन में उसके कल्पना करें स्वतर गारी वन झाड़ी बुटियान उसके क्रमश लागो अगि पीछे सारा सुन्नी थियो, आज उसको आठौ दिन को यात्रा थियो वो अब ये एक्लो कि अब उसको शरीर में डर लगने ठाव थे तो फुटर समाप्त हो ज्यान जान जान भत्ती डर लगना छाड़े थी बाघ बालू चितुआ को मुख में पर्सु भोचे थे उसके धरे बेर हिड़े पुक्की कारर्कला कल्पना करते पड़ी आँदे कि भाई एक पलट फर्क हिंथ्यो तेरा भ्रम भैर था झस्क डराइडराई हिड़ो रात पर्ने आंटे थियो, उसके फिर पछाड़ी फर्क हे न कार्क पछाइ न तो धुआने आई रखार उस नखाक पानी को घर में बांक पूरे तीन दिन भग हाथ खुट्टा शरीर डुलिए उपटक हिंड सकेन एक अगि सर्न सके, सके तैं जामुन को रुख थी तेक फेद में थचक्के बसो पकर झरका काला दाना भईभरी थे तिईला कई टिपे खाओ टाउको उठाएर देख्यो त्यो रुखमा खुड्किलाहरू काटिएका थिए माथि पनि एक दुई वर्ष पहिले हुनसक्छ हाँका काटेको जस्तो डालाहरू देखिन्थे त्यतिसम्म देख्न पाउँदै पनि अब मानिस जाति यहाँसम्म आइपुग्दो रहेछ भन्ने सोच्न थाल्यो त्यसैको आश्रय मानेर आगो ताप्दै बस्यो रातभरिमा एक झक्क पनि लिँदा हुन सकेन बेला बेलै केही आयो जस्तो कोही आयो कि जस्तो हुन्छ फेरि अगाडिबाट केले जम्टेला जस्तो लाग्छ हेर्दा केही छैन शरीर सिरिङ्ग गर्छ एक हातमा अगुल्टो चेपेकै भरमा उसले उज्यालो पार्यो ऊ बसेदेखि अगाडिको कुनै डाँडामा ओकेको जसरी भोटे कुकुर भुके जस्तो जझलको पनि बारम्बार उसको कानमा पर्थ्यो तर ठम्याउन सकेन वनमासे अथवा कुनै प्राणी कराएको थियो कि त्यो रात बिताएर ब्यान हेर्दा सुतारले आफूलाई जामुन गाडीमा पायो पाकेका जामुनहरू प्रशस्त र उसको अलिकति प्राण रसायो योभन्दा अघि जे जे घटना घटे उसको निमित्त भूत जाँ त्रासत थिए डाँडामा उभिएर अगाडि तन्की हेऱ्यो मानव जातिको सभ्यता छ कि को सूक्ष्म आवास रसायो उसको मनमा आकाशको बादलले पनि पानी च्यापेर एकनाथले उडिरहेको थियो वनका फलफुल रित्तो पेटमा खसाल्दै खोक्रो झोला भेरेर ऊ ओह्रालो लागिरह्यो लागिरह्यो तल पुगेपछि बेत र बाँसका चोया काडेका थलाहरू भेटिए जङ्गलको पुछारमा खोलाको स्वा सुसाउने आवाज पारिपट्टिको पहरासँग थुलिएर आकाशिन खोला पारी कतै हो कि भोटी कुकुरको भुवाङ जस्तै उब्जेको लाग्थ्यो पातालको टुप्पाबाट धुवाँ जन्मेर रुखमा टासिँदै टासिँदै दे उडेको देख्दा उसको कोमल आशा रसायर आयो ससानो गोरेटाको नजारिदो आकारलाई पछ्याएर ऊ बन झऱ्यो सायद गोठालाको बाटो होला तल पुग्दा खोलाको पानीदेखि उसको तर्ने आँट मर्यो हिमालदेखिका हिउँका डाला फुटाल्दै बग्ने पानी कम कराँतिर हुँदैन तर्ने आँट नभएर यताउति हेर्दै थियो पहराको चेपबाट सानो बेतको चोया टाँगेको झोरुङ्गो उसको दृष्टिमा आयो जिउ थरथर कमाउँदै त्यहाँबाट पारी तर्यो पारिपट्टिबाट सिधै उँभो लाग्ने गोरेटो त्यो नके डाँडै उकालिन्थ्यो नाके डाँडो सिमसिमी पानीले ढाडिएर जताततै चिप्लेटी खेल्ने ठाउँ भएको थियो त्यसमाथि जिउभरि जुका टाँसेर हैरान थियो पुराना घाउबाट जुकाले चुमेर निकालिएको रगतले बाटो रङ्गाउँदै धुरुधुरू ऊ रुँदै उँभ लाग्यो केही माथि पुगेपछि गोरेटो आकारमा केही फुलेर फैलिएको बाटो आउन थाल्यो झमक्के साँच पर्ने समयमा ऊ डाँडामा उत्रियो नजिके गोठ थियो घास को भारी बिसाऊदों एवं गोठालो रेट तो भंज्यांग में मा भानव जाति को यो दर्शन पच्चीस हर्ष विभोर का साथ उसले गह रहाय अन्हार रगत भर गोठाला ने आश्चर्य साथ उसला सोदो तिमी डिपाइटे होना नरंग काल अवशेष रहकर तर्साने जस्तु सुतार बुझ न कस्तो डिपाइटे भू स्पष्ट शब्द गोठालो बोलिए डिपाइटे माथि हापारो बाटो खाने मं दिग्दार भर सहन न सक सुतारलाई था थाहा थिएन त्यसलाई डिपाइटी भन्दा छन् म त्यसै गरी पागेर गरिएको हुँ यसैलाई डिपाइटी भने उसले स्पष्टीकरण माग्यो उत्तरमा गोठालाले मात्र शिर हल्लाएर स्वीकृतिमा हो भन्यो अनि फेरि सोध्यो कथाको फारस काटेर आएका त के गाउँकै बाटो उकालिएका सुतारले का। काम त स्वरमा उत्तर दियो के भन्ने डर लाग्छ यो मुटु नै फुट्ला जस्तो भएर आउँछ आज दस दिन मात्र मानस को मुख देखना पाए माथि हाजोंग छे भागे हिड़े को आज दस दिन भो हमी धेरे साथी थियं दुई वर्ष काम कर बांच आशा मारे जान छाड़ेका साधी समझी ल्यादा बीच में उसके बोली रोकिन्थ उस सारा वृतांत गोठाला सुनाय गोठाला को जिज्ञासा भरी सौदाई अस्थिर पारिय कसरी उसको प्राण अवशेष रहला गोठाला एक अद्भुत आश्चर्य लगे आका पातलो गरी चिस्याउँदै उसले रोमाञ्चकारी दिनहरू उसको समक्ष पोख्यो सरिय पनि मानिसै हुन्छ अर्काको आँसुमा नपग्नु त केवल जड्ता हो सुतारको विवरणले पगाल्यो अनि बोलायो कठैबरा जौंड उसका लुगा च्यातिएर मात्र झुमरा अवशेष थिए चौर्यको पहेँलो झोलुङ्गे छालामा बेरिएको सुतारलाई देख्दा त्रविभूत उसलाई सम्पूर्ण घोप्टी दियो लागेर आयो उसको भारी समवेदना कठैबराभित्र अटाए थियो त्यति मात्र भए पनि हृदयान्तरको सानुभूति पाएर मानिसलाई बाँच्नको निम्ति ठूलो आश्रय मिल्छ सुतारले त्यही अनुभव गर्यो तर जाडाले थरथराएको शरीर लिएर गोठभित्र पस्यो चारवटा पाडा र लैना बाछा बाँधिएका थिए माया लाग्दा पशुका छोराछोरीहरू गोठालाले बारी खोली घाँस दियो अनि आगो दनकाएर ऱ्याङ र्याङ मकै भोट्न थाले न्यानो मानवता ओडेर दुवैले मर्याङ मरेङ मकै चपाए दस दिने पातल यात्राका दिनहरूको गाथा सुतारबाट सुन्दा सुन्दा गोठालाले बलले आँसु रोक्न सक्यो करुणाले गोठालाको रौँ रौँ भरिएर सरिदयता व्यक्त गर्न थाल्यो गोठको तरसरी दही खाँदै सुतारले बाँचे भन्ने सोच्यो जिउ तातेर अनुभव भएपछि गोठालाको मुखबाट गफको प्रसंगमा उसुन्दै गयो यही असार पन्ध्रमा पनि चारजना डिपाइटी भागेर आएका थिए गाउँमा हामीले चार दिन पाल्यौं खेतका मकै भाँच्नु सकि गए यसरी गाउँमा डिपाइटी आएको कुरा चपरासीले चाल पाए त बाँधेर अड्डामा पुर्याउँछन् ऊ भन्दै गयो महिनेपछि यहाँ यस्तै हुन्छ बिजोगसँग डिपाटीहरू झरेको झरे गर्छन् भागेर कोही गाउँमा आएर दुई चार दिनमा मर्छन् कोही दुई तिन वर्ष बिरामी परेर जान्छन् कोही पक्राउ उखाएर फर्किन्छन् आउँछन् मर्छन् तिनको के हिसाब कोही त पुरै नाङ्गा भइसकेका हुन्छन् कसैको जिउमा मासुका चोटा चोटा झुन्डिएर तत्तरी रगत र बग्दै हुन्छ आउँछन् भाग्न सक्नेन् भने यतै कतै कुहिएर मर्छन् सुतारको मनमा लाग्यो ऊ झैँ अरू पनि जीवनलाई त्यही सतयमा पाउने यात्री रहेछन् यस दुनियाँमा यहाँ कताबाट आउने रहेछन् उसको मनको कुरो मुखले प्रश्न गर्छ गोठालाले दिल खोलेर बतायो जङ्गले जङ्गल आउँछन् कि गाउँमा आउने बाटो छ अरे हिउँदमा त हिउँले चेताइसक्नु हुँदैन बर्खा लागेर हिउँ पग्लेका दिनमा कुरा मात्रै राम्रो समयमा त यही बाटो गरी खसी व्यापारीहरू हातसम्म पुग्छन् अब गाउँ कति टाढा पर्ला सुतारले सोध्यो गोठालाले सुनायो यहाँबाट एक बिहानमा गाउँको सिरानमा पुग्न सकिन्छ चा। दोर्खा अड्डा त एक दिनमा मात्रै निराश हुँदै सुतारले आतश व्यक्त गर्यो कसरी निस्कनु मैले यहाँबाट कतै बाटो छ छैन यहाँ नजिकै अड्डा आएछ यो भोटेको मुलुक काट्न पाए कस्तो हुन्थ्यो अब कति होला उसको सुस्केर मिश्रित स्वरलाई सान्तवना गर्दै गोठालो भन्छ अब पुरै दुई दिन हिँडेपछि मात्र सिमाना काट्न सकिन्छ बाटाभरि गोठहरू छन् चपरासीहरू चारैतिर घुमेका हुन्छन् र जोगिएर निस्कनु त्यति सजिलो छैन यहाँदेखि अर्को बाटो पनि छैन गाउँमै पनि तपाईँ जस्तो नौलो मान्छे भेट्यो भने बाटो खन्न गएको डिपाइटी भागेर आयो भनेर सबैले चिन्दछन् कसै कसैले दुई चार बोकेको हुन्छ कतिहरू नाङ्गे हुन्छन् एक छाक भात खानालाई माथिबाट चोरेर ल्याएको पचास साठी पर्ने सामान सित्तैमा दिनुपर्छ एक घोगो मकैलाई पाँच रुपियाँसम्म तिरेर खान्छन् बराहरूको बिजोग छ यो भोटेको मुलुकमा पश्चातापलाई भोगेका दिनको नुनिला आँसुमा चोपेर सुतार कान्छु आफ्नो दिल खोल्छ आफ्नो कहानी सकेर भन्दै जान्छ के गर्ने दाई जानिँदो रहेनछ हामी नेपालीलाई नेपालीले भुलाएर याले आयो यत्रो भुक्तानी खप्दा पनि झण्डली ज्यान गएको बुडा आमा बाबु माइतकी जहान सम्झिन्छु दोर्जलिङ नुन्ली न मुग्लान अवरुद्ध कण्ठे नबुझिने शब्दहरू फुसफुझाउँछ उसको रोकिँदो आवाजलाई आँसुले पूरै राखिदिन्छ हृदय काटिएर गोठाला भन्छ त्यसरी नोराउ जे भए पनि मान्छे भएको ठाउँमा बाँचेर आयो सुर्थ गर्नु पर्दैन हाम्रो पनि पहाड उतै अरे पुर्ख्यौली ज्वरो उतै नेपालमै छ अझै काका बाबु र माओली छँदैछन् पुरानै थलामा तिम्रो एउटा ज्यानलाई हामी पनि जोगाउन सकौँला यी शब्द सुनेपछि उसलाई पुनर्जीवन पाएको विश्वास भयो यस्तो सानुभूतिले उसमा एउटा झिनो आशा पलाउँदै गयो गफ तन्किँदै गए गोठालो गफको प्रसङ्गमा आफ्नो परिचय भन्छ मेरो घर त दोर्खा अड्डाको छेउ पर्छ यो आफ्नै गोठ हो घर आमा र जहाँ छन् ठुलो छोरो बिहान आएको थियो पालाको दिन मोही र घिउ यहीँबाट लानुपर्छ हातले औँलाएर केही पल्लो जोसमा भोटी कुकुर जोडले भुकिरहेको सङ्केत गर्दै ऊ भन्छ ऊ त्यो पल्लो ससुरालीको गोठ हो धेरै पल्लो अलिअलि आगो बल्ने छिमेकीको हामी बानिया छेत्री हौं गोठको जीवन प्रशस्त बिताएको सुतार यसलाई केही टाडा सम्झे सोध्छ यो गोठ टाडा भएन त घरदेखि एक दिनको बाटो टाढा छैन पहिले पहिले बाबुहरू पाहाडबाट आउँदा अहिले घर बसेका ठाउँमा गोठे चोक राख्या भन्छन् त्यसबेला कतै खेती थिएन मान्छेको बस्ती थिएन जताततै घाँस जत्ति वस्तु पाल्नु सजिलो थियो गर्दा गर्दै यति टाढा आइपुग्यो टाढा पनि नजिक हुँदै आयो पाहाडका मानिस थपिँदै गए खेती नगरी भएन पेटमा शान्ति थियो उसले गफला म्याउदे गयो बाहिर भङ भङ भोटे कुकुर बुक्छ भुकाएको ती स्वरले कालो पातल नै चिरेर रा लान्छ रात निकै छिप्पिएपछि ओछिनको चाँजो मिलाएर सुतारलाई भन्यो लौ तपाईँ त्यहाँ सुत्नुहोस् म यतै छेउपट्टि सुत्छु बिहानै उठ्नुपर्नेछ जीवनको एउटा अध्याय टुङ्गिएको सुतारले आफूलाई बाक्लो निद्रामा सुतायो उसको विभ्रान्त मन न्यानो मानवता पाएर लुटुक्क झकायो उसको अन्तरात्माले असीम आनन्द र सुरक्षाले आफूलाई भरिएको ढान्यो कुकुर उसै गरी बोक्थ्यो पातल सुन्ने हुँदै आयो गोठालो पनि छेउपट्टि डल्कियो सिमसिमे पानी परेको झरिलो चोर गोठको छानामा थर्किन्छ शरीरका चोकटा उक्किएको सुतार निद्रामा डुबेको छ गोठालाले सप्रेम उसको ओड्ने खापिदियो बलिरहेका मुढालाई अझ बढ्दा घचितेर ऊ पनि जकाउन थाल्यो दनदन आगो दन्किन्थ्यो अनि विस्तारै उडेका फूल हरानीका डिकाहरूमाथि माथि माथिसम्म उडेर उनीहरूकै शरीरमा खस्थे फेरि भोलि बिहानसँगै बिउज्नु पर्ला सूची मिठो गरी उसले पनि आँखा जोडयो बिहानी झिसमिसेमै जिव लगाउँदै गोठाला उठ्यो सुतारको ओछिनमै बिलाउँदो शरीरले उज्यालो भएको थाहा पाउँदा हुस्से जताततै डम्मै भएको थियो त्यति गोठालाले बाछापाडा लगाइसकेको थियो आँखासम्म ठोकिने त्यो हुसेलाई पन्छाउँदै सुतारले उठेर सोध्यो उज्यालो भयो दाई अब बाटो कता हो नहिँडी भएको छैन बाटो देखाइ माग्नु पर्यो कसो गर्ने गोठालाले हतारमा बोल्यो उज्यालो भए पनि एकछिन बस्दै गर्नु नि म बाछापाडालाई घाँस गरेर गाई खोल्छु बरु तिमीले यहीँ बसेर दुध तताउँदै गए हुन्छ ऊ बाहिरियो डक्टरको आउँदो भुङ्ग्रामा कराई टेकाएर सुतारले दुध बसायो दुधभन्दा बढ्दा त्यो अमृत थियो निर्दोष र पवित्र हातले शीतबेन्दु झैँ बटुलेको, त्यो हरियो घाँसको टुप्पामा अल्जेको मोती बिहानको तुसारालालाई माया गरेर ऊ पनि त्यसै गोठ फसेको घाँस काटेको दही दुधमा डुबेको त्यसैले भर्ती जाने जोस उमारेको थियो एक गएर ती बलिष्ठ पौजाहरू पहरामा बजाल्यो हाडु मासु र रगत रित्ति आयो अब त चाउरीको छाला मात्र उसकोमा लहरिएको थियो दुधमा अलिअलि तर बस्दै गयो त्यसमा उसले हिजोको सपना सगबगाएको देख्यो जति जति त्यसको तातो बाफ उठ्थ्यो त्यो उसका सपनाहरूको मृत रूप जस्तो लाग्दथ्यो घर गोठ गरेका उफ्रेका नाचेका खाएका रमाएका जीवनका प्रभातहरू आज उसले औँची जे अन्धकार पाउँछ ती दिनमाथि विश्वास गर्न उसलाई साँचेकै सपना लाग्थ्यो अतीतको चित्रमा प्राण भर्ने दूधको अगाडि हृदय उम्लेर पोख्युञ्जेल रह्यो आँसु झारेर हिजो सम्झेर एउटा सिङ्गो जङ्गलै बोकेको घाँसबारीसँग गोठालो आयो सर्ल्याङ सर्ल्याङ चोर निकाल्दै भारी फुकायो अनि बाछापाडाको टाटना बढेर बिसायो उसका भुकलुकै परेर रौँले भरिएका बलिष्ट्र पिण्डौलामा जुकाहरू ताती परेर झुन्डिएका थिए हातखुट्टा र शरीरको अन्य भागमा पनि त्यस्तै झुत्त खेलेका केही कति निर्जीव निर्दयी जीव छन् यी जुका यस्तो घनघोर जङ्गलमा ढुकेर अर्काको मासुमा लेपासिएर रगतको आन्द्रो फुलाउने तातो पैतालादि टुप्पी समय बेरिए रक्त पिपाश्लातो भूतभुत खरानी सैकायो फर्काई फर्काई डाम तेमात्र बाह्रपाथे विशाल टोलहुङ्गामा गोठालाले दुधको अप्ट्यायो बाँकी रहेको अलिकतिलाई बाँडी पिए गोठालाले बिहानको धन्दा सक्यो ती वस्तुभाले त्यहाँ स्वतन्त्र जीवन पाउँछन् हरिया पातालमा ती बन्धनमुक्त सास फेर्न सक्छन् सन्तानको माया र गोठालाको स्नेह थियो जसले तिनलाई बेरुका गोठमा ल्याइ पुर्याउँथ्यो गोठसँग मात्र एकरातको नाता हुन्थ्यो बाँकी दिनहरू तिनका आफ्नै हुन्थे सुतारले आफ्नो झोला खोल्यो र विश्व रोपियाँ जिकी गोठालालाई कृतज्ञता र आधार मिसाउँदै भन्यो दाई मर्नै आँटेको थिएँ सबै साथीहरूलाई विदा गरेर आफ्नो ज्यान बाघबालुको मुखमा सुम्पेको मलाई तपाईँले बचाउनु भयो तपाईँलाई नभेटेको भए साँच्चै हिजै मर्न आँटेको थिएँ मरिसक्थे सम्झाउनी बिर्साउने यी बिसवटा राख्नुहोस् म पनि बेखर्ची छु जान्छु जसरी भए पनि बाटो देखाइदिनुहोस् गोठालाको हृदय पग्लेर आयो त्यो विपदको साथीदेखि द्रवीभूत भएर आफूलाई दृढ राख्न सकेन उसले आफ्नो कर्तव्यलाई नगण्ने सम्झेकोमा उल्टै गोजीका रुपियाँ समेत देखाउँदो मलिनितारादेखि ऊ बोल्न लाग्यो सुर्ता लाग्यो भाइ तिमीलाई घरको सुर्ता लाग हो दुई वर्ष पुगेछन् छोडेको पनि तिम्रो घर नफेरि नहुनेछ सुतारले थप्यो यस्तै पर्यो यो जानेर भएको होइन यहाँ बसेर पनि के उपाय छ र सुतारको भनाइले हर्षविभोर गोठालाले भन्यो मलाई चाहिँदैन तिम्रो धन म त यी बिहान बेलुकै रुपियाँ कमाउँदो तपाईले कस्तो दुःख र आपत् सहेर कमाएको सम्पत्ति एकरात बास बस्ता तिर्नुपर्छ र मकै थिए बोटी खायो गोठ उनाले दही दूध जुट्यो त्यसको लागि पैसा लिनु मलाई सरम हुन्छ भू पर्दैन उसले पैसा लिन अस्वीकार गर्दै थप्यो बरू त्यो गति लिएर के घर फिर्ने तै एक वर्ष यतै बसौ खर्क छ गोठ छ घर छ खेती कमाई गर्नु परेमा भस्मै फाडौंला त्यसपछि घर फेर्नु अलिकति जेठो पनि हातमा पर्नेछ हुँदैन कोठालाको आश्वासनमा सुतारले आफ्नो भविष्य झलमल कल्पना गर्यो उसले मनमनै गोजीभरि धन बोकेर घरका सम्पूर्ण आकांक्षाहरू पूरा गर्न अघि बढ़ेको आफूलाई सम्झिन लाग्यो अनि त्यो दिनलाई आजको दुर्दशासँग दाँझेर विगलित शब्दमा बोल्यो त्यसो त हुने हो खोट पतो हराएको छोरो यतिका वर्षपछि रित्तो गोजी लिएर के घर फिर्ने कमाउन गएको भन्छन् गाउँघरका छिमेकी र दौतरीले के भन्ने हुन् शरीर आज यस्तो भएर गयो आमा सधैँको रोगी थिइन् स्वास्नीले कत्रो आशाले पर्खिरहेकी वरि जोरी पारिको आँसो उनीहरूले सोध्नेछन् अनि सँगैको मानिस ठूले कहाँ गयो भन्नु यसो मनमा कुरा खेल्छन् आखिर जाने ठाउँ त घरै त हो नि ऊ बोल्न रोकिएर चुप लाग्यो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन उपन्यास मुगलानको चौथो श्रको प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले लेख्नुभएको यो उपन्यासको वाचनसँगै अब आजलाई कार्यक्रमबाट हामीले विदा दिने बेला भइसकेको छ विदा हुनु अघि कार्यक्रमका बारेमा प्रतिक्रिया तथा सल्लाह सुझावहरू पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाण्ड यदि इमेल बाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने चा हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति एट हवस्त अर्को साता प्राध्यापक डाक्टर गोविन्दराज राज भट्टराईको रा उपन्यास मुगलाङको पाँचौं श्रको वाचन लिएर आउने नै छौ त्यसअघि मंगलबारको श्रृंखलामा आनी छोइङ डोलमाको कथा संग्रह फूलको आखामाबाट विभिन्न कथाहरूको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौलासँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री